साथी युएस एम्बेसीको सहयोग तथा जिपिवाईसी नेपाल र उज्यालो नाइन्टी नेटवर्कसँगको सहकारीमा साइक विज्ञान नेटवर्क नेपालद्वारा तयार पारिएको कार्यक्रम मनोजिज्ञासा लिएर आज म कृपा सिक्देल उपस्थित भएकी छु हामी हरेक साता विभिन्न खण्डमा मनोविज्ञान र मानसिक स्वास्थ्यको विषयमा जानकारी गराउँछौँ गएको अङ्कमा हामीले आत्महत्या सम्बन्धी नेपालमा भएको एक अध्ययन र सान प्ले थेरापीको विषयमा चर्चा गर्यौँ आज महिनाको दोस्रो शनिवार तपाईँलाई थाहै छ आज कार्यक्रम नियमित शैलीभन्दा छुट्टै हुन्छ आज हामी काउन्सिलिङको एउटा अभिन्न पाटो एक्टिभ लिस्निङ अर्थात् सक्रिय श्रवणको बारेमा चर्चा गर्छौँ साथै आज तपाईँले हामीलाई पत्र इमेल वा एसएमएस मार्फत पठाउनु भएको मनमा लागेको विभिन्न जिज्ञासाहरूको सम्बोधन गर्ने पालो हामीलाई जिज्ञासा पठाउने साथीहरूको गोपनीयताको सम्मान गर्दै हामी उहाँहरूको नाम र ठेगाना चाहिँ भन्दैनौँ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 हाल मानसिक मा क्लिनिकल साइकोलोजिस्ट र उप प्राध्यापकको रूपमा कार्यरत हुनुहुन्छ आउनुहोस् तपाईँलाई कार्यक्रम मनो जिज्ञासा सुनिरहनु भएको साथीलाई आफ्नो बारेमा छोटो जानकारी दिनुहोस् न सा, अघि कृपाजीले ले जस्तो म चाहिँ अब पेशाले क्लिनिकल साइकोलोजिस्ट क्लिनिकल साइकोलोजिस्ट भनेपछि हामी म एकजना मनोवैज्ञानिक हुँ तर मेरो विषय भनेको चाहिँ मानसिक तथा मनोसामाजिक स्वास्थ्यमा चाहिँ मेरो चाहिँ बढी काम हुन्छ र अब त्रिवेन विश्वविद्यालयको म एकजना उप प्राध्यापक पनि हो म चाहिँ मेरो कार्यक्षेत्र भनेको चाहिँ त्रिभु शिक्षण अस्पताल अस्पताल हो हजुर सुरजी यो कार्यक्रममा हामीलाई प्राप्त साथीको मनोजिज्ञासाको सम्बोधन गर्ने प्रयास गर्छौँ र साथै मानसिक स्वास्थ्य र मनोविज्ञानको पाटाहरूमा समयले भ्याएसम्म कुरा गर्छौँ र आज हामी साथीहरूको मनोजिज्ञासासँगै काउन्सिलिङको अभिन्न पाटो एक्टिभ लिस्निङको बारेमा चर्चा गर्दैछौँ अब विषयवस्तुतिर प्रवेश गरौँ एक्टिभ लिस्निङ भन्ने बित्तिकै हामी काउन्सिलिङ छुटाउन चाहिँ सक्दैनौँ त्यसैले सबैभन्दा पहिला मेरो प्रश्न काउन्सिलिङ भनेको के हो र सरल भाषामा सबैजनाले काउन्सिलिङका फाइदाहरू के के हुन्छन् भनेर कसरी बुझ्ने काउन्सिलिङ भनिसकेपछि हिजो आज काउन्सिलिङ भन्ने शब्द नसुन्नुभएको साथीहरू कमै हुनुहुन्छ होला बरु नेपालीमा चाहिँ यसलाई मनोविमर्श कसैले चाहिँ मनोवैज्ञानिक परामर्श अथवा कसैले चाहिँ मनोसामाजिक परामर्श पनि भन्नुहुन्छ अब यो भनेको चाहिँ एउटा तालिम प्राप्त व्यक्ति जसलाई चाहिँ हामी काउन्सलर भन्छौँ त्यो तालिम प्राप्त व्यक्तिले चाहिँ समस्यामा हुनुभएको होइन समस्या भनेपछि मनोसामाजिक समस्या मन सम्बन्धी व्यवहार सम्बन्धी होइन साइकोलोजिकल समस्या भएको साथीलाई चाहिँ तालिम प्राप्त काउन्सिलरले चाहिँ गर्ने एउटा सहयोग विधि हो अनि सहयोग पनि अब विभिन्न किसिमले सहयोग गर्न सकिन्छ जस्तो कि मनोसामाजिक समस्या भएकोलाई कसैलाई औषधि खुवाएर कसैलाई कुनै व्यायामहरू गराएर गर्न सकिन्छ तर काउन्सिलर्सले चाहिँ कसरी सहयोग गर्नुहुन्छ भन्दा काउन्सिलरले चाहिँ मनोवैज्ञानिक विधि प्रयोग गरेर र काउन्सिलरको धेरै जसो कामहरू चाहिँ उहाँले चाहिँ जसलाई समस्या परेको छ उहाँको समस्या बुझ्ने प्रयास गर्नुहुन्छ उहाँकै ठाउँबाट र उहाँ जसलाई समस्या छ उहाँकै माध्यमबाट उहाँको समस्या चाहिँ समाधान गर्ने प्रयास होइन भनेपछि यो एक किसिमले चाहिँ एउटा प्रोफेसनल हो तर मानवीय सम्बन्ध हो हजुर अब काउन्सिलिङ भन्ने बित्तिकै काउन्सिलिङ त अताह छ अता आज हामी विशेष त एक्टिभ लिस्निङको बारेमा मात्रै चर्चा गरिरहेका छौँ अब एक्टिभ लिस्निङ भनेको चाहिँ ठ्याक्कै के हो एक्टिभ लिसनिङ अङ्ग्रेजीमा एक्टिभ लिस्निङ भनेपछि अब नेपालीमा यसलाई उल्टा गर्दाखेरि सक्रिय श्रवण भनेर हामी भन्छौँ र आजको हामीले बुझ्नको लागि चाहिँ हामीले साथीहरू जसले सुनिराख्नु भएको छ उहाँहरूको लागि कसरी अरूको कुरा सुन्ने सुनिदिने होइन अथवा आफूलाई दुःख परेको बेला सुन्ने मान्छेहरू कसरी अगाडि हामीले तयार गर्ने हामीले चाहिँ सुन्ने कलाको रूपमा आज चाहिँ हामी अगाडि बढ्छौँ होइन अब एक्टिभ लिस्निङ भनिसकेपछि अब हामी कस्तो छ त भन्दा कसैलाई दुःख पर्दा गाह्रो हुँदा होइन mm. समस्यामा पर्दा सबै मान्छेहरू एक हामीलाई चाहिँ सहयोग गर्नलाई तत्पर हुनुहुन्छ mm -hmm. तर सहयोग त गर्न तत्पर हुनुहुन्छ तर सबैजनाले आफ्नो आफ्नो किसिमले चाहिँ सुझाव दिँदै यो गर त्यो गर सल्लाह दिँदै त्यसरी चाहिँ हामीलाई गर्नुहुन्छ तर त्यसको अलिकति फरक चाहिँ एक्टिभलिसनिङ भनेको के त भन्दा सल्लाह सुझाव दिनुमा भन्दा पनि जसलाई समस्या परेको छ उसलाई उसकै ठाउँबाट बसेर सुनिदिने एउटा कला हो हजुर फेरि हामी धेरै समय के भन्छौँ भने मानिसहरू सुन्नलाई होइन कि जवाफ दिनलाई चाहिँ सुन्छ भन्छौँ खासमा त्यस्तो चाहिँ एउटा व्यक्तिले किन गर्छ होला किन त्यसो गर्छौँ त भन्दा एक त हामीसँग समय हुँदैन कसैलाई हामीले सुनिदिनु भनेको मतलब उसलाई हामीले समय दिनुपर्छ हामीसँग हतार हुन्छ जहिले पनि है अनि अर्को भनेको हाम्रो के बानी छ त भन्दा हामी सबै सर्टकटमा गर्ने बानी छ हामी अरूलाई बुझ्ने पनि सर्टकटमा बुझ्छौँ होइन सबै कुरा सर्टकटमा गर्ने भएकोले हामीले उसलाई सुनिराख्नलाई हामीलाई गाह्रो हुन्छ अनि अर् अब अर्को कारण चाहिँ के पनि हुनसक्छ भन्दा हामीले उसलाई सुन्दाखेरि कतै हामी उसँगै बकिँदैनौँ त भन्ने हामीमा डर हुन्छ कि होइन जस्तो कि मैले कसैलाई सुनिरहेको छु सुन्न प्रयास गर्छु र उसलाई उसको ठाउँबाट बुझ्दाखेरि कतै उसले मलाई त बकाउँदैन उसको सुन्दान्दै मलाई त गाह्रो हुँदैन सम्झाएर हिँड्छ कि हामीलाई त्यो पनि एउटा निरन्तरता दिने नै छौँ अब हामीलाई आएको पहिलो मनोजिज्ञासाको पालो जुन यस प्रकारको छ मेरो निन्द्रा छिटै बिग्रिन्छ सानो छिस्रिङ आवाज सुन्ने भने पनि बिउजिन्छु म यस्तो थिइनँ गत एक वर्षदेखि यस्तो समस्या आएको छ बिउजिने मात्र होइन के भइरहेछ वरिपरि कोही झगडा त गरेको छैन भनेर डराउँछु मेरो घरमा कहिलेकाहीँ झगडा हुन्छ उसो त सबै मिल्छौँ तर बुबा आमा र दाईको कहिलेकाहीँ झगडा हुन्छ कहिलेकाहीँ सानो आवाजले तर्सिएर बिउजिन्छु म के गरौँ के यो मानसिक समस्या हो उत्तर पाए धेरै खुसी हुने थिए उहाँको मनोजिज्ञासाको सम्बोधन कसरी गर्नुहुन्छ उहाँ साथी जसले चाहिँ आफ्नो समस्या टिपाउनु भयो सर्वप्रथम चाहिँ धन्यवाद छ होइन आफ्नो समस्या खुलेर भन्नुपर्ने हुन्छ हुन त अब अब एसएमएसबाट चाहिँ सीमित कुराहरू मात्र हामीले सेयर गर्ने कारणले जति पाउनुपर्ने कुरा त अझ पाएका छैनौँ उहाँले चाहिँ दुई तिनवटा कुरा मलाई चाहिँ अलिकति लागेको एउटा उहाँले निन्द्राको समस्याको कुरा गर्दै हुनुहुन्छ छिट्टो झस्किने बिउजिने अनि अर्को चाहिँ त्यति मात्र होइन कि त्यो बेला चाहिँ आत्तिने समस्या को होइन अनि उहाँले आफ्नो परिस्थितिको कुरा पनि गर्नुभएको छ कहिलेकाहीँ चाहिँ घरमा झैँझगडा हुन्छ होइन अब यतिको आधारमा अब मानसिक समस्या छ चा, छैन भन्दा पनि हामी यसरी बुझौँ उहाँलाई चाहिँ अहिले निन्द्राको र अलिकति आत्तिने चाहिँ अलिकति समस्या छ होइन अब यो समस्या चाहिँ मानसिक समस्या हो होइन भन्ने कुरो चाहिँ कत्तिको छ त होइन किन भन्दा निद्राको समस्या धेरैलाई भइरहेको हुन्छ तर उहाँलाई एक वर्षदेखि लगातार हो भने होइन उहाँले एकचोटि विशेषज्ञकोमा जानु राम्रो हुन्छ होइन कुनै परामर्शदाता अथवा कुनै मेडिकल होइन विशेषज्ञकोमा जानुभयो किन भन्दा कतिपय शारीरिक कारणले पनि निन्द्राको समस्याहरू आउने गर्छ उहाँले प्रष्ट भन्नुभएको छैन होइन किन भन्दा कुनै बेफाइदा हुँदैन अनि अर्को अब आत्तिने समस्या र घरमा अलिअलि झगडा हुने भन्ने समस्या अब त्यो पनि कतिको सामान्यभन्दा बढी हो त होइन त्यो चाहिँ बुझ्नुपर्ने हुन्छ किन सबै यस्तो समस्याहरू जीवन का सबै दुःखहरू जीवनका सबै त्रासहरू मानसिक समस्या होइन होइन mm -hmm. बरु हामीले मनोवैज्ञानिक समस्या अथवा मनोवैज्ञानिक हिसाबले म अलिकति होइन mm -hmm. म अलिकति तनावमा छु भनेर चाहिँ भन्न सक्छौँ तर उहाँको लामो भएको कारणले mm -hmm. मैले उहाँलाई चाहिँ अहिले यसो भनेर भन्नुभन्दा पनि उहाँको मन पनि बस्छ होइन mm -hmm. त्यो हिसाबले नजिकको कुनै होइन विशेषज्ञ सेवा छ जस्तो कि अब साइकोलोजिस्टहरू काउन्सिलर्स हुनसक्छ अथवा साइकायाट्रिस्ट हुनसक्छ अथवा अरू कुनै मेडिकल डक्टर हुन्छ जोसँग सम्बन्धित हुनुहुन्छ एकचोटि देखाउनु भयो भने सजिलो हुन्छ साथी हामीलाई सुन्दै हुनुहुन्छ भने र आफ्नो मनमा उत्पन्न समस्याको बारेमा जिज्ञासा छ भने अन्ठानब्बे साठी बयानब्बे एकाउन्न उनान्सयमा कुनै पनि समयमा एसएमएस गर्न सक्नुहुन्छ र हाम्रो इमेल ठेगाना मनो जिज्ञासा एट साइक विज्ञान डट इमेल पनि पठाउन सक्नुहुन्छ अब सर फेरि हामी एक्टिभ लिस कुरा गरौँ तपाईँले अघि भनिरहँदा त्यति गाह्रो त नहुनुपर्ने हो एक्टिभली लेसन गर्न भनेर लागिरहेको थियो मलाई सायद कता हामीलाई सुनिराख्नु भएको साथीलाई पनि लाग्यो होला अब एक्टिभली कतिको सजिलो हुन्छ अब यो एक्टिभ लिस्निङलाई चाहिँ म एउटा नेपालीमा एउटा यसलाई चाहिँ कसरी लिन्छु भन्दा सुन्ने कान <laughs> र बुझ्ने मन होइन हामीलाई चाहिएको त्यही हो नि एक्टिभ लिस्निङ भनेकै सुन्ने कान र बुझ्ने मन हो होइन यो अब कतिको गाह्रो छ त भन्दा तपाईँसँग कान मात्र भएर हुँदैन होइन तपाईँले सुनेर मात्र पनि पुग्दैन तपाईँले बुझी पनि दिनुपर्छ होइन त्यसैले अब यो त्यति सजिलो चाहिँ छैन है हामी जो काउन्सलर्सहरू हो साइकोलोजिस्टहरू होइन प्रोफेसनल्सहरू हामीले हो धेरै टेक्निकहरू सिकेका हुन्छौँ तर हामीलाई पनि गाह्रो कुरा चाहिँ यही हुन्छ कि कोही मान्छेलाई उसको ठाउँमा बसेर सुनिदिने र बुझिदिने किन भन्दा यो कसैले सिकाएर सिक्ने होइन नि त होइन आफूले गर्दै जाँदाखेरि अनुभव हुँदै आउने हो यो एउटा भ्याल्युज र एटिट्युडको कुरा हो होइन मूल्य र मान्यताको कुरा हो अब त्यसैले गाह्रो चाहिँ गाह्रो हुन्छ हजुर गाह्रो चाहिँ छ भनेर फेरि हामीले कुरा गरिराख्दा एक्टिभ लिसन चाहिँ कसरी गर्ने यसलाई सजिलो चाहिँ कसरी बनाउने बनाउने सबभन्दा पहिला चाहिँ एक्टिभ लिसनिङ अथवा यो सुन्ने कलाको लागि चाहिँ तपाईँ चाहिँ कसैको कुरा सुन्न र उसलाई बुझ्नको लागि पहिला चाहिँ मानसिक हिसाबले तयार हुनुपऱ्यो होइन जस्तो कि तपाईँलाई उसप्रति चाहिँ रिस राख्छ चा, होइन तपाईँलाई उप्रति चाहिँ तपाईँको आफ्नो केही अब समस्याहरू मनमा छ भने तपाईँलाई त उसको ठाउँबाट बुझ्न त गाह्रो हुन्छ भनेपछि पहिला तपाईँ मानसिक हिसाबले तयार हुनु पऱ्यो ए म चाहिँ एक्टिभ लिसनिङ गर्दैछु है म चाहिँ कसैलाई सुनेर उसलाई सहयोग गर्दैछु है एकचोटि उसको ठाउँमा बसेर सुनौ न त होइन के रहेछ त उसको विचार के रहेछ उसको भावना भनेर हामीमा चाहिँ त्यो एटिच्युड चाहिँ पहिला हुनुपऱ्यो हजुर त्यति संवेदनशीलता चाहिँ हामीमा हुनु पर्यो त्यति चाहिँ हुनुपऱ्यो अनि यो फिलिङ्स चाहिँ हामीले हामी खुसी भएको बेला हामीलाई चाहिँ रमाइलो भएको बेला अथवा त्यो अगाडिको मान्छे चाहिँ प्रति चाहिँ हाम्रो सकारात्मक भावना छ चा भने चाहिँ ल्याउन सजिलो छ इभन हामीसँग समय छ भने पनि ल्याउन सजिलो छ तर सधैँ त त्यस्तो हुँदैन होइन यदि हामी चाहिँ त्यो बेला तनावमा छौँ आफै पनि अथवा हाम्रो अगाडिको मान्छेप्रति हाम्रो पहिला नै रिस राख्छ होइन ऊप्रति हाम्रो पहिला नै नराम्रो भावनाहरू छ भने त्यो बेला चाहिँ हामीले चाहिँ अब अलिकति गाह्रो चाहिँ त्यो बेला हुन्छ अब एक्टिभ लिस्निङ गर्ने चाहिँ यो भयो होइन तर अब एक्टिभ लिस्निङ गरिसकेपछि त्यो एक्टिभ लिस्निङलाई चाहिँ तपाईँले व्यक्त पनि गर्न जान्नु पर्यो किन भन्दा तपाईँले जसलाई सुनिराख्नु भएको छ उसलाई चाहिँ ए उसले मलाई सुनिरहेछ है उसले मलाई बुझ्ने प्रयास गरिरहेछ भन्ने उसमा पनि त भावना भावना पर्यो नि भनेपछि अब तपाईँले केही कुरा चाहिँ सम्प्रेषण गर्नुपऱ्यो केही कम्युनिकेट गर्नुपऱ्यो होइन जस्तै जस्तो कि अब म कसैको लागि सुनिरहेछु तर म चाहिँ हल्लिँदै नहल्लिकन एका एक, एक र टोलाएर सुनिरहेँ भने मेरो अगाडिको मान्छेलाई त मैले सुने जस्तो त लाग्दैन होइन भनेपछि अब जस्तो कि अहिले कृपाजीले चाहिँ स्टुडियोभित्र हाम्रो साथीहरूले नदेखे तापनि उहाँले चाहिँ मलाई टाउको हल्लाएर अँ अँ गर्दै हुनुहुन्छ होइन आँखाले चाहिँ मलाई आई कन्ट्याक्ट गरिराख्नु भएको छ होइन शारीरिक हाउभावहरू देखाइराख्नु भएको छ भन्नुको मतलब हामीले सक्रिय मैले चाहिँ सुनिरहेको छु भन्ने पनि हामीले कम्युनिकेट चाहिँ यसरी हाम्रो जेस्चर्सबाट देखाउ देहुन, देखाउनु पर्ने हुन्छ आई कन्ट्याक्ट होइन अब हाम्रो हाउभाव शारीरिक हाउभावहरू होइन कसरी बस्नुहुन्छ होइन अब कता फर्केर बस्नुहुन्छ होइन त्यो सबै कुराहरू तर तपाईको मनमा चाहिँ उसको लागि सुन्ने भावना र उसलाई बुझ्ने भावना तपाईँले जगाउनु भयो भने कतिपय यो कुराहरू चाहिँ आफसे आफू हुन्छ कि तर कहिलेकाहीँ ट्रेनिङको हिसाबले पनि गर्नुपर्ने हुन्छ एउटा चाहिँ यो भयो होइन अर्को चाहिँ के छ त भन्दा एउटा चाहिँ यो अब शारीरिक हावभावबाट मैले सुनिरहेछु बुझिरहेछु भन्ने सम्प्रेषण गर्ने भयो अर्को भनेको चाहिँ तपाईँले चाहिँ बोलेर तपाईँको ल्याङ्ग्वेजबाट होइन भाषाबाट पनि गर्न सक्नुहुन्छ जस्तो कि तपाईँले कसैलाई सुनिराख्नु भएको छ भने तपाईँले उसले भनेको कुराहरू चाहिँ बिस्तारै आफूले बुझे जस्तरी दोहोऱ्याइदिने कि जस्तो कि अब मेरो साथीले मलाई के भन्यो त भन्दा ओहो साथी मलाई त मेरो बुवाले गाली गर्नुभयो मलाई त साह्रै नमज्जा लाग्यो भनेपछि अब मैले चाहिँ उसलाई उसको कुरा चाहिँ बुझेँ भन्ने किसिमले ए होइन तिमीलाई चाहिँ नरमाइलो लाग्यो है बुवाले गाली गर्नु भएर भनेर उसको कुरा उसलाई मैले आफ्नो भाषामा दोहोऱ्याइदिँदाखेरि होइन उसको भावनालाई मैले फेरि आफ्नो भाव भाषामा दोहोऱ्याइदिँदाखेरि उसलाई सुनिदिया जस्तो लाग्छ कि हजुर सर अब हामी यतिसम्म कुरा गर्दा सायद एक्टिभ लिस्निङ के हो भनेर सायद सरल भाषामा बुझ्नुभयो होला हाम्रो साथीहरूले अब एक्टिभ लिस्निङ चाहिँ के होइन अब एक्टिभ लिस्निङ के हो एकदमै चाहियो अनि कृपाजीले सोध्नु भएको जुन एक्टिभ लिस्निङ के होइन होइन त्यो पनि एकदम महत्त्वपूर्ण छ एक्टिभ लिस्निङ भनेको चाहिँ के होइन भन्दा ला मेरो पालोमा के कुरा बोल्ने भनेर मनमा हामी कुडेर बस्छौँ नि के जवाफ दिउँ होइन जस्तो कि कोही दुखी मान्छे अगाडि छ भने हामीलाई जहिले पनि प्रेसर हुन्छ मैले उसलाई के सुझाव दिउँ के जवाफ दिउँ मेरो पालि के भनौँ हो एक्टिभ लिस्निङ चाहिँ यसरी कुर्नु चाहिँ होइन होइन किन भन्दा दिल खोलेर उसलाई सुन्ने हो नि त मनमा त्यो केही पनि लिने प्रेसर राख्नु भएन अनि एक्टिभलिसनिङ भनेको चाहिँ उसलाई रोकी रोकी होइन उसलाई चाहिँ हामीले धेरै रोक्ने इन्टरप गर्ने त्यो पनि होइन एक्टिभ लिस्निङ भनेको सबभन्दा अझ बुझ्नुपर्ने चाहिँ सल्लाह सुझाव दिनु चाहिँ होइन होइन हाम्रोमा त अब दुःख परेको साथीहरूलाई होइन पीडामा परेको साथीहरूलाई वरिपरि सबैले के गर्छ त सुझाव दिन मात्र प्रेसर आइ होइन प्रेसर हुन्छ नि सुन्ने मान्छेलाई तर एक्टिभ लिस्निङ भनेको सुझाव दिने चाहिँ होइन इट्स नट एन एडभाइस गिभिङ प्रोसेस हजुर हजुर धन्यवाद सर सायद एक्टिभ लिस्निङ के होइन भनेर चाहिँ अब प्रश्न चाहिँ अलिकति भए पनि भयो साथीहरूमा अब सर एक्टिभ लिस्निङ गर्दा र नगर्दा चाहिँ के के फरक आउन सक्छ अब एक्टिभ लिस्निङ गर्दा चाहिँ उसमा चाहिँ जसलाई हामीले सुनेका छौँ राम्ररी सुनिदिएका छौँ त्यो दुःख परेको व्यक्ति उसमा चाहिँ आफैले आफैलाई बुझ्ने क्षमता चाहिँ विकास हुन्छ बिस्तारै होइन किनभन्दा हामीलाई सल्लाह सुझावको आवश्यक छैन कि हामी भित्रै छ कि हामीले त्यो बादल लागेको छ त्यो बादल चाहिँ प्रष्ट मात्र नभएको हो नि अनि अर्को भनेको चाहिँ हामीले जहिले पनि कुराहरू अरूलाई चाहिँ जज गरेर हुन्छौँ कि राम्रो नराम्रो ठिक बेठिक अनि यो हामीले एक्टिभलिसनिङ गर्दाखेरि त्यस्तो कुनै पनि हामीले जज गरेका हुँदैनौँ होइन हामीले कुनै पनि त्यस्तो मूल्याङ्कन गर्दैनौँ अनि भन्ने मान्छेलाई चाहिँ के हुन्छ त भन्दा अगाडिको मान्छेले मूल्याङ्कन नगरिकन सुनि मात्र दिइरहेछ उसलाई साथ मात्र दिइरहेछ भने पुग्ने मान्छेलाई पुग्न मन लाग्छ नि किन भन्दा केही रोक्नुपर्ने छैन होइन केही डिफेन्स गर्नु परेन भनेपछि प्रष्टसँग कुराहरू बाहिर आउँछ नि केही होइन रुकावट छैन नि भनेपछि हजुर भनेपछि हामीले त ठुलै सहयोग पो गरिरहँदो रहेछौँ यदि एक हामी एक्टिभली लिसनिङ गर्न सक्यौँ भने सर अब फेरि हामीसँग अर्को मनोजिज्ञासा आएको छ जुन यस प्रकारको छ मानसिक रोग भनेको के हो हरेक मानसिक रोगी अस्पताल वा मनोचिकित्सकका जानै पर्छ र समयसँगै निको हुँदैन उहाँको मनोजिज्ञासालाई कसरी सम्बोधन गर्नुहुन्छ यो एकदमै जेनरल एकदमै होइन प्रश्न हो सायद धेरैलाई यसमा पनि जिज्ञासा हुनसक्छ होइन अब मानसिक रोग अथवा मानसिक समस्या होइन यो भनेको एउटा हाम्रो मनमा होइन मन भनेपछि अब हाम्रो भावना जस्तो कि रिस बढी उठ्यो दुःख बड़ी लाग्यो होइन दिक्क बढी लाग्यो इर्ष्या बढी भयो यो नकारात्मक भावनाहरू इमोसन्समा हुने समस्या अर्को भनेको हाम्रो सोचाइमा हुने समस्या जस्तो कि नकारात्मक सोचाइ आयो होइन आफ्नो बारेमा नकारात्मक सोचे आयो म खत्तम छु नराम्रो छु अरूको बारे नकारात्मक भन्नुको मतलब भावनामा समस्या सोचाइमा समस्या होइन अनि त्यसको साथसाथमा शरीरमा पनि समस्या होइन र हामीले दिन प्रतिदिन गर्ने व्यवहार के जुन हामी अरूले देख्ने खालको त हाम्रो व्यवहार मात्रै हो व्यवहारमा हुने समस्या होइन जस्तो कि अब म पार्टीमा जानुपर्ने तर म चाहिँ डरको कारणले पार्टी गइरहेको छुइनँ होइन मलाई चाहिँ प्रेजेन्टेसन गर्नुपर्ने छ तर आत्तेको कारणले सबै आएको कुराहरू मैले प्रेजेन्टेसन गर्नुपर्ने कारणले कलेज छोडिरहेको छु त्यो मेरो व्यवहार भयो नि अथवा म बढी बोल्छु कम बोल्छु होइन सो मानसिक समस्या भनेको यस्ता खालका मनका समस्याहरू तर सबै समस्याहरू मानसिक समस्या होइन होइन जस्तो कि यस्तो मनको समस्याहरू जुन सोचाइ भावना व्यवहार होइन शरीरमा जुन समस्या हुन्छ यो चाहिँ साबिकको भन्दा बढी भन्नुको मतलब साधारणतया मलाई जुन समस्या भइरहेछ होइन अरू मेरो साथीभाइ अरू समाजमा अरूलाई कतिको हुन्छ त हामीले त्यो हेर्नु पऱ्यो कि भनेपछि कल्चर इज इम्पोर्टेन्ट होइन संस्कृति चाहिँ महत्त्वपूर्ण भयो समाज महत्त्वपूर्ण भयो अरूलाई भन्दा मलाई धेरै भइरहेछ होइन जस्तो कि अस्ति हाम्रो कम्पनमा होइन गत वर्ष सबैजना डराइरहेको थिएँ नि होइन पहिलो महिना त सबै डराइरहेको छु म पनि डराइरहेको छु भनेपछि त त्यो सामान्य भयो नि मानसिक समस्या होइन होइन विचलन अलिकति केही समस्या त आयो तर रोग त होइन नि होइन भनेपछि अब हामीले समाजलाई चाहिँ एउटा हेर्नु पऱ्यो तिनीहरूको भन्दा धेरै भयो होइन अथवा त्यो मनको समस्या चाहिँ यति धेरै भयो कि हामीले त्यो थाम्नै नसक्ने भयो अथवा हाम्रो दैनिक कामहरूमा त्यसले बिगार गऱ्यो भने अब हामी चाहिँ मानसिक रो, मात्र गर्न सक्छौँ गर्न सक्छौँ अनि हामी विशेषज्ञका गयौँ भने चाहिँ त्यसलाई पहिचान गर्न सक्छौँ अब उहाँको एउटा अर्को प्रश्न पनि उहाँको प्रश्नमा के पनि जोडिएको थियो भने यो समयसँग निको हुन्छ र भनेर यसलाई चाहिँ तपाईँले कसरी सम्बोधन गर्नुहुन्छ हो कुनै निको पनि हुन्छ समयसँगै होइन कुनै चाहिँ निको हुनको लागि चाहिँ तपाईँलाई केही होइन व्यक्तिहरूको केही संस्थाको सहयोग पनि चाहिने हुन्छ होइन कतिपय समस्याहरू जस्तो कि आफै तिन महिनामा निको हुन्छ भने तपाईँले कसैको सहयोग लिनुभयो भने एक महिनामा निको होला होइन कुनै अब छ महिना लम्बियो भने कसैको सहयोगमा तिन महिनामा सक्ला होइन अनि कुनै कुनैको लागि चाहिँ सहयोग नै चाहिने हुन्छ कडा खालको मानसिक रोगको लागि है भनेपछि अब यसरी चाहिँ बुझ्नुपर्ने हुन्छ आशा छ हामीलाई प्रश्नलेखी पठाउनु भएको साथीलाई अब मानसिक रोग भनेको के हो भनेर जानकारी मिल्यो होला साथी हामीलाई सुन्दै हुनुहुन्छ भने र आफ्नो मनमा उत्पन्न समस्याको बारेमा जिज्ञासा छ भने अन्ठानब्बे साठी बयानब्बे एकाउन्न उनान्सयमा कुनै पनि समयमा एसएमएस गर्न सक्नुहुन्छ र हाम्रो इमेल ठेगाना मनोजिज्ञासा एट इमेल पनि पठाउन सक्नुहुन्छ आज हामी एक्टिभ लिस्निङको बारेमा कुरा गरिरहेका छौँ यो किन महत्त्वपूर्ण छ एक्टिभ लिस्निङ ठ्याक्कै के हो को बारेमा चर्चा गरिरहेका छौँ तपाईँको मनोजिज्ञासालाई सम्बोधन गर्न स्टुडियोमा हामीसँग मनोविज्ञासन उज्यालो नाइन्टी नेटवर्कको साप्ताहिक कार्यक्रम मनोजिज्ञासामा अरू जिज्ञासा लिएर उज्यालो नाइन्टी <स्टाविण जिए> नेटवर्क र साहित्य विज्ञान नेटवर्क नेपालको सहकार्यमा अहिले तपाईँ कार्यक्रम मनोजिज्ञासा सुनिरहनु भएको छ आजको कार्यक्रममा तपाईँले पठाउनु भएको जिज्ञासा समेटिरहेका छौँ र हामीसँग विज्ञको रूपमा त्रिवी अस्पतालमा कार्यरत क्लिनिकल साइकोलोजिस्ट सूर्य साख्य हुनुहुन्छ तपाईँलाई फेरि स्वागत छ कार्यक्रम मनोजिज्ञासामा धन्यवाद छ कृपाजी हामीले एक्टिभ लिस्निङको धेरै पाटाहरूमा कुरा गऱ्यौँ विज्ञापनमा जानुभन्दा अगाडि अब एक्टिभ लिस्निङ गरेन भने आउने समस्याको बारेमा केही जान्न चाहन्छु यसमा केही चर्चा गरिदिनुहोस् न जस्तो कि अब एक्टिभ लिस्निङ गरेन भने के समस्या आउँछ अथवा कसैलाई सुनिदिएन भने के समस्या आउँछ होइन अब उदाहरणको लागि धेरैजसो अब अभिभावकहरू चाहिँ को आफ्नो छोराछोरीले होइन आफ्नो कुराहरू बुझेन होइन यताउता समस्या भयो भनेर कम्प्लेन लिएर हुनुहुन्छ होइन वास्तवमा अभिभावकसँग बस्यो पनि अभिभावकको आफ्नै समस्या हुन्छ होइन उहाँहरूले पनि त्यत्रो मिहिनेत गरेर हुर्काउनु भएको छ केही राम्रो होस् होइन बच्चाहरूको लागि नै होइन गरिराख्नु भएको छ फेरि छोराछोरीको कुरा गर्दाखेरि उहाँहरूको पनि आफ्नै समस्या छ आफ्नै उमेरको होइन कुराहरू छ आफ्नो आफ्नै पर्सपेक्टिभ छ अब यसमा समस्या के त भन्दा दुवैजनासँग दुवैजनाको माया पनि छ तर एकअर्कालाई सुन्नलाई कहिलेकाहीँ हिचकिचाउनुहुन्छ हिचकिचाउनुहुन्छ त्यो एक्टिभ लिस्निङ अथवा सक्रिय श्रवणको हाम्रोमा त सिकाइ त हुँदैन होइन परिवारमा होइन त्यो हिसाबले चाहिँ सक्रिय श्रवण अथवा कसैलाई सुनिदिएन भने चाहिँ विभिन्न सम्बन्धहरूमा चाहिँ समस्या आउन सक्छ जस्तो कि अब श्रीमान श्रीमतीमा होइन आफ्नो कुरा मात्र सुनाउन खोज्यो होइन अर्काको कुरा सुन्न सकेन अथवा सुन्ने प्रयासै गरिएन भने अब तपाईँले अरूको सुन्नु भएन भने तपाईँको पनि त कसले सुन्छ र होइन अनि सुनाउनुको लागि ठुलो स्वर गर्नुपर्छ भनेपछि यो सम्बन्धमा चाहिँ आपसी सम्बन्धमा समस्या आउने एउटा चाहिँ सुनाइको प्रयास कम भएकोले पनि हो किनभन्दा हामीलाई सुनाइएन त्यो सम्बन्धको भयो होइन अनि अर्को अर्को भनेको चाहिँ जब अब हामीलाई मानसिक समस्याहरू मनोवैज्ञानिक समस्याहरू हुन्छ त्यो बेला पनि कस्तो भन्दा हामीलाई चाहिँ कसैले सुनिदिएन भने चाहिँ हामी कसैलाई सुनाउन सक्दैनौँ विश्वास गर्न सक्दैनौँ होइन अनि आफूसँग भित्र भएको अन्तर्नित क्षमतालाई बाहिर निकाल्न सक्दैनौँ है अब यसैमा मैले जोड्न मन लागेको चाहिँ के त भन्दा जब तपाईँले कसैलाई चाहिँ बुझिदिनको लागि सुन्नको लागि तपाईँ तयार हुनुहुन्छ नि तपाईँले एउटा एजम्सन गर्नुपर्छ एउटा के गर्नुपर्छ भन्दा मैले जसलाई सुनिरहेको छु उसमा पनि भित्र चाहिँ क्षमता छ होइन भनेर मैले त्यो एजुम गर्नु नि होइन त्यो गरेन भने त केही पनि फाइदा भएन उसलाई केही पनि आउँदैन बिचरा त समस्यामा छ केही पनि थाहा छैन भनेर हामी सल्लाह सुझाव दिन थाल्यो भने त ऊ त झन् लोको लो, लो नै हुने भएन हजुर हजुर अब यो भन्दा भन्दै एक्टिभ लिसनिङ अथवा सुन्ने शक्ति चाहिँ पुरुषमा भन्दा महिलामा बढी छ भनेर हामीले सुन्छौँ अथवा कहिले कहिले देखा पनि पर्छ के यो सत्य हो अब तपाईँले मलाई भन्नुभयो होइन सायद अब बास हुनसक्छ मेरो आन्सर तर एज अ एकाडेमिसियनको हिसाबले भन्यो भने अब मैले मसँग रिसर्च डेटा त छैन mm -hmm. अनुसन्धानको डेटाहरू छैन तर हाम्रो हिसाबले अब साधारण हिसाबले सायद महिलालाई चाहिँ पेसियन्स mm -hmm. जुन धैर्यता छ नि हामीले सानैदेखि सिकाएका हुन्छौँ र बायोलोजिकल्ली पनि उनीहरू त्यसको लागि अलिकति तयार हुन्छन् होला किनभन्दा इभोल्युसनको हिसाबले महिलाको रोल त्यस्तै थियो नि mm -hmm. पेसियन्सको हिसाबले सायद त्यो हुनसक्छ तर यो सधैँ साँचो चाहिँ हुँदैन होइन सुन्ने सिप भनेको तपाईँले चाहिँ ट्रेनिङ मार्फत पनि आउन सक्छ पछि तपाईँले सिक्न सक्नुहुन्छ हजुर अनि फेरि हामीले के पनि भन्छौँ भने युवा अवस्थामा हामी धेरै सुन्न चाहँदैनौँ जति कि हामी उमेर ढल्किँदै गएपछि चाहिँ हामीमा सुन्ने सक्ने क्षमता चाहिँ अलिकति बढेको पाइन्छ कि त्यो पनि साँचो हो कि युवामा चाहिँ एउटा युवाले सुन्न सक्ने क्षमता चाहिँ उसमा कम हुन्छ अब यो अवस्थामा अलिकति जोस हुन्छ होइन आफ्नो कुराहरू राख्ने कुराहरू हुन्छ त्यो कारणले चाहिँ अलिकति सुन्ने कम हुन्छ भनेको होला तर यसलाई पनि जेनरलाइज नै चाहिँ गर्न मिल्दैन होइन अब कतिपय उमेर भइसकेपछि तपाईँले बोल्न चाहेर पनि कहिले काहीँ मान्छे हुँदैन होइन अनि अब कहिलेकाहीँ अब शक्ति भइरह हुँदैन त्यो कारणले पनि अलिकति धेरै सुनिएको जस्तो हुन्छ तर सक्रिय श्रवण चाहिँ सबै उमेरमा चाहिँ हामीले कति महत्त्वपूर्ण छ सक्रिय श्रवण एक्टिभ लिसनिङ कति महत्त्वपूर्ण छ कुरा गरिरहेका छौँ हामीले म एक्टिभ लिस्निङ भएन भने के हुन्छ पनि कुरा गऱ्यौँ अब चाहिँ एक्टिभ लिस्निङ नहुँदा आउन सक्ने मनोसामाजिक समस्या चाहिँ ठ्याक्कै के के होलान् कसैले हामीलाई सुनाउने मान्छे छैन कसैलाई विश्वास गर्न सक्ने मान्छे छैन भने हामीमा विभिन्न तनावहरू आउने गर्छ होइन हामी एक्लो एक्लो महसुस गर्न सक्छौँ अथवा हामीलाई विश्वास गर्न गाह्रो हुनसक्छ होइन हामीलाई शान्ति समस्या हुँदाखेरि कसैसँग सुनाएर हामी समाधान गर्ने त्यो पनि हामीसँग अवसरबाट वञ्चित हुन्छौँ पनि मतलब तनाव चाहिँ एक किसिमले बढ्न सक्छ त्यो तनावको कारणले विभिन्न अरू होइन समस्याहरू आउन सक्छ अब मानसिक समस्याको हिसाबले भन्यो भने अब नामको लागि हामीले सुनेकै छौँ डिप्रेसन एन्जाइटी होइन विभिन्न अरू समस्याहरू तर अब हामी अहिलेलाई चाहिँ ना यो रोग यसको कारणले हुन्छ भनेर नगरौँ तर मोटामोटी होइन मानवीय जुन दुःख पीडा होइन जुन तनाव होइन जसको कारणले पनि मानसिक रोगमा असर गर्छ नि त्यसमा चाहिँ अवश्य पनि समस्या चाहिँ हुन्छ भनेपछि एक्टिभलेसनिङ राम्रोसँग भएन भने चाहिँ सायद धेरै मानसिक समस्या अथवा मानसिक रोगैको पनि पहिलो खुड्किला चाहिँ हुनसक्छ हुनसक्छ होइन अब मानसिक रोग यदि लागिहालेको छ भने पनि उसलाई निको हुन गाह्रो हुनसक्छ अहिलेसम्म हामीले व्यक्तिलाई महत्त्वपूर्ण हुने एक्टिभ लिस्निङको कुरा गऱ्यौँ सायद हामीलाई काउन्सिलर्स अथवा मनोविमर्शकर्ता साथीहरूले पनि सुनिराख्नु भएको छ होला यति बेला सायद काम गर्ने क्रममा उहाँहरूलाई यो पद्धति अपनाउन कहिलेकाहीँ गाह्रो हुन सक्छ त्यो समयमा उहाँहरूलाई के सुझाव दिन चाहनुहुन्छ हामी चा? अब हाम्रो सामाजिक संरचनाको हिसाबले होस् अथवा हाम्रो होस, अब ट्रेनिङको हिसाबले होस् होइन हामी अब कुनै जान्ने मान्छेकोमा जाने भनेको मतलब अथवा विशेषज्ञकोमा होइन काउन्सिलरकोमा जाने भनेको मतलब मान्छेहरू पनि विभिन्न सल्लाह सुझावको अपेक्षा गरेरै जान्नुहुन्छ होइन अनि त्यही कारणले काउन्सिलर साथीहरूलाई पनि के हुन्छ त भन्दा केही सुझाव दिइहालौँ सल्लाह दिइहालौँ उसलाई अहिलेको अहिले परिवर्तन गरिहालौँ त्यो जहिले पनि प्रेसर हुन्छ कि अनि त्यो प्रेसरको कारणले उहाँले चाहिँ सक्रिय श्रवण गर्न सक्नुहुन्न होइन जब काउन्सलिङमा यदि तपाईँसँग चाहिँ सक्रिय श्रवण एक्टिभ लिस्निङ स्किल चाहिँ छैन भने तपाईँको साइकोलोजिकल टेक्निक्सहरूले खासै काम गर्दैन होइन धेरैजसो धेरैजसो मैले जानेको साइकोलोजिकल टेक्निक्सहरूको एउटा एजम्सन के त भन्दा तपाईँसँग चाहिँ सक्रिय श्रवणको चाहिँ क्षमता छ तपाईँलाई चाहिँ अरूलाई बुझ्ने र अरूलाई सुनिदिने तपाईँमा धैर्यता छ भन्ने हामीलाई लाग्छ र व्यक्तिगत हिसाबले हामी फरक हुनसक्छौँ जस्तो कि अब म व्यक्तिगत हिसाबले मसँग सुन्ने शक्ति कम होला तर प्रोफेसनल एज अ प्रोफेसनल मसँग त्यो ट्रेनिङ त हुनुपर्छ भनेपछि नितान्त जरुरी छ नितान्त जरुरी छ यदि त्यो चेक गर्ने कसरी त भन्दा यदि तपाईँले कसैको होइन कुरा चाहिँ सुनिराख्नु भएको छ क्लाइन्टको अथवा कसैको दुःखमा परेको मान्छेको भने हरेक पटक चाहिँ तपाईँले मैले यो कुरा बुझेँ है भनेर दोहोऱ्याउने प्रयास गर्नुहोस् हजुर होइन या त मनमने या त उहाँलाई दोहोऱ्याउने प्रयास गर्नुहोस् त्यो बेला तपाईँलाई थाहा हुन्छ आफूले कतिको होइन सुनिरहेको छ भन्ने कुरा हजुर अब यी त भए काउन्सिलर्सलाई केही सुझावहरू अब अरू व्यक्तिहरू जो चाहिँ हतार गरेर रिप्लाई गर्नुहुन्छ अथवा रियाक्ट गर्नुहुन्छ जसमा चाहिँ एक्टिभलिसनिङ कम हुन्छ हतार हतार गरेर जवाफ दिन चाहनुहुन्छ उहाँलाई चाहिँ के सुझाव दिन चाहनुहुन्छ कसरी सुधार्ने होला आफ्नो यो बानी अब पहिला चाहिँ के याद गर्नु पऱ्यो भन्दा हामी कसैलाई पनि लेक्चर सुन्न मन छैन तपाईँलाई पनि मन छैन साथीहरूलाई पनि मन छैन मलाई पनि मन छैन होइन हामीलाई कसैको सल्लाह सुझाव धेरै थुप्रेको मन छैन हामीलाई हामीलाई मन नभए जस्तो अरूलाई पनि सल्लाह सुझाव चाहिँ होइन कमाइ मनपर्छ यदि चाहिएको जस्तो लागे पनि त्यो हामीलाई लागेको हो okay? कि दुःखमा पर्ने मान्छेलाई त्यो नहुनसक्छ र हामीले सल्लाह सुझाव दिएको उनी उहाँहरूले लिनुहुन्न भने हामीले किन दिने होइन बरु हामीले चाहिँ के गर्नु पर्यो भन्दा कसैलाई सुनेर बुझिदिने भन् त्यो एउटा एटिच्युड चाहिँ डेभलप गर्नुपऱ्यो र हरेक पटक चाहिँ तपाईँले कोहीसँग बस्दाखेरि ल आज म चाहिँ राम्ररी सुनेर रा बुझ्ने प्रयास गर्छु उसलाई भनेर तपाईँले त्यसरी गर्नुपऱ्यो र मनमा केही के भनौँ के भनौँ लाग्यो केही जिज्ञासा मतलब अब आफूलाई त्यसो भयो भने हामीले चाहिँ ए, ए मलाई लाग्यो है भनेर सचेत हुँदै बिस्तारै बिस्तारै यो सिक्ने कुरा भयो हजुर अनि शारीरिक हावभावमा पनि बिस्तारै त्यो देखाउँदै जानुपऱ्यो होइन अनि हरेक पटक कसैको तपाईँले सुन्नुहुन्छ भने मैले यसरी बुझेँ है तपाईँले यो भन्नु खोज्नु भएको हो भनेर उहाँलाई चाहिँ हामीले चाहिँ रिफ्लेक्ट प्याराफ्रेज अथवा भेरिफाई गर्नु पऱ्यो कि ए तपाईँले यस्तो यस्तो भन्नुभएको रहेछ है यस्तो यस्तो भन्नुभएको रहेछ भनेर आफ्नो कुरा होइन कि उसले भनेको कुरालाई चाहिँ फेरि आफ्नो भाषामा उसलाई भन्ने बानी गर्नुहोस् होइन यो एकैचोटि होइन कि बिस्तारै बिस्तारै प्र्याक्टिसले गर्दा चाहिँ वृद्धि हुने कला होला धन्यवाद हो। सर अब चाहिँ हामी विषयवस्तुबाट छुट्टै प्रश्न गर्न चाहन्छु तपाईँ त्रिवे अस्पतालमा मनोविज्ञको रूपमा लामो समयदेखि कार्यरत हुनुहुन्छ नेपालमा कस्ता कस्ता मानसिक समस्याहरू बढ्ने देखिँदा रहेछन् अब मानसिक समस्याको हिसाबले अब हाम्रोमा पाश्चात्य मुलुकहरूको तुलनामा बाहिरको तुलनामा चाहिँ यो कन्भर्जन डिसअर्डर अथवा डिजोसिएटिभ डिसअर्डर जुन पहिला पहिला चाहिँ हिस्टेरिया भनिन्थ्यो होइन त्यस्तो समस्याहरू चाहिँ धेरै बढी देखा, देखा पर्छ पर किनभन्दा हाम्रोमा बेहोस हुने मुर्छा हुने होइन अलिकति होस हराउने भनेपछि हाम्रो mm -hmm. लागि हाम्रो स कल्चरमा चाहिँ त्यसलाई बढी जोड दिइन्छ होइन सो so, त्यसैले यो कन्भर्जन डिसअर्डर अलिक बढी छ अनि त्यस्तै गरेर अब डिप्रेसन एन्जाइटी जस्ता कम कडा खाले होइन अन्य डि डि कन्भर्जन पनि त्यस्तै खालकै हो सो so, त्यस्तो समस्याहरू पनि देखा पर्छन् होइन अनि अब साथसाथमा केही कडा खालको मानसिक समस्याहरू होइन स्केजोफ्रेनिया तिनीहरू पनि केही हदसम्म छ भनेपछि अब मोटामोटी डिप्रेसन एन्जाइटी कन्भर्जन डिसअर्डर होइन अनि यदा कदा अब अहिले यो आत्महत्याको प्रयास गरिसकेपछि होइन कतिपय आउनुहुन्छ होइन सो यस्ता समस्याहरू देखा पर्छ धन्यवाद सर अब चाहिँ हामी कार्यक्रमको अन्तिममा आएका छौँ जति पनि आज हामीले जिज्ञासा लिन पाएनौँ अर्को दुई हप्तापछिको अङ्कमा सम्बोधन गर्नेछौँ कुनै पनि जिज्ञासा छन् भने हामीलाई पठाउन चाहिँ नबिर्सिनुहोला साथी तपाईँलाई कुनै मनोविज्ञान र मानसिक स्वास्थ्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने पनि हामीलाई लेखी पठाउनुहोला हामी त्यसलाई समेट्ने प्रयास गर्छौँ अब भने हामी कार्यक्रमको अन्तिम खण्ड साइक विज्ञान टिपमा छौँ र हामी आशा राख्छौँ हाम्रो साइक विज्ञान टिपले तपाईँलाई पक्कै पनि मद्दत गर्छ आजको टिप भने हाम्रो अतिथि क्लिनिकल साइकोलोजिस्ट सुरज सा खेरिदिनुहुन्छ उहाँले कसरी एक्टिभ लिस्निङ गर्ने त भन्ने बारेमा केही भन्दै हुनुहुन्छ उहाँबाट साइक विज्ञान टिप सुनाउन त अब साइक विज्ञान टिपको लागि चाहिँ अब हामी कसैलाई चाहिँ राम्ररी सुन्ने होइन सुनेर चाहिँ सम्बन्धमा कसरी सुधार गर्ने भन्ने एउटा त्यसमा म कुरा गर्छु जस्तो कि तपाईँहरूको श्रीमान श्रीमतीको समस्या हुनसक्छ कसैको चाहिँ साथीहरू बिचको समस्या हुनसक्छ अथवा आमा बुवा र छोराछोरीको समस्या हुनसक्छ अथवा अरु अफिसको कलिग्सहरू हुनसक्छ तपाईँलाई यदि सम्बन्ध सुधार्न चाहनुहुन्छ भने तपाईँले यो एक्टिभ लिस्निङ अथवा सक्रिय सवन चाहिँ प्रयोग गर्न सक्नुहुन्छ मानौँ कि त्यसको लागि के गर्नु पऱ्यो त भन्दा तपाईँले हप्ताको आधा घन्टा अथवा दस मिनट पन्ध्र मिनट चाहिँ उहाँको कुरा सुन्नको लागि तपाईँले छुट्याउनु पऱ्यो कि रुटिन होइन अनि तपाईँहरू दुइटामा चाहिँ त्यो किसिमको चाहिँ समझदारी हुनु पऱ्यो ल आजको दिन चाहिँ मैले बोल्ने मात्र होइन आधा घन्टासम्म अथवा दस मिनटसम्म अनि तपाईँले चाहिँ सुन्ने मात्र अनि अर्को दिन चाहिँ फेरि पालो फेर्ने कि अनि जसले बोल्ने पालो छ बोल्ने मान्छेले चाहिँ निर्धक्क भएर बोल्ने हो होइन अनि सुन्ने मान्छेले चाहिँ एकदमै उसलाई चाहिँ उसको ठाउँबाट सुनिदिने अरू बेला जस्तो चाहिँ उसलाई अब मनमा होइन अरू नेगेटिभ फिलिङहरू राखेर भन्दा पनि त्यो बेला सुन्नको लागि मात्र अनि त्यो बेला सुनेको कुरालाई लिएर पछि चाहिँ झगडा नगर्ने होइन सो यस्तरी चाहिँ पालो पालो चाहिँ पन्ध्र पन्ध्र मिनटको एकअर्कासँग चाहिँ तपाईँले होइन एकअर्कालाई सुन्नलाई चाहिँ समय दिनुहोस् होइन सायद धेरै सम्बन्धमा सुधार हुन्छ र आमा बुवासँगको सम्बन्ध होइन छोराछोरीसँगको सम्बन्धमा पनि उसले मलाई बुझेन भन्दा पनि के मैले उसलाई बुझिरहेको छु त होइन आफूबाट पहिला चाहिँ सुन्ने प्रयास चाहिँ गर्नुपऱ्यो त्यसैले सुन्नको लागि आफूले पहिला सुनौँ र आफ्नो कुरा चाहिँ पछि सुनाउँ होइन भन्ने किसिमले चाहिँ अगाडि बढ्न सकिन्छ हजुर आफूले सुनौँ र पछि आफ्नो कुरा सुनौँ र हामीसँग सुन्ने कान र बुझ्ने मन राखौँ कस्तो राम्रो रा टिप आजको टिपले तपाईँलाई मद्दत गर्छ भनेर रा, आशा राख्दछु सुरजी आजको कार्यक्रममा आएर यति धेरै मनोजिज्ञासाको सम्बोधन गरिदिनु भयो र हामीलाई सुनिराख्नु भएको साथीलाई साइक विज्ञान टिप पनि दिनुभयो यसका लागि धेरै धेरै धन्यवाद धेरै धेरै धन्यवाद छ कृपाजी बोलाउनु भएकोमा र साथीहरू जसले सुनिरहनु भएको छ उहाँहरूलाई पनि धन्यवाद छ साथी हामी कार्यक्रमको अन्तिममा आएका छौँ हरेक साताको शनिबार तपाईँ हामीलाई उज्यालो नाइन्टी नेटवर्कमा सुन्न सक्नुहुन्छ बेलुकी सब सभा पाँचदेखि बजे सम्म। हामी मानसिक स्वास्थ्य र मनोविज्ञान सम्बन्धी जानकारी तपाईँलाई पस्किन्छौँ हामी सँगै रहनुहोला तपाईँ हामीलाई पत्रचार गरेर कार्यक्रम कस्तो भयो भनेर पनि भन्न सक्नुहुन्छ साथै एसएमएस गरेर वा इमेल गरेर तपाईँको मनमा उत्पन्न समस्या र जिज्ञासाको कुनै बेलामा पनि हामीलाई टिपाउन सक्नुहुन्छ हामी, हामी महिनाको दुईवटा शनिबार यसै एकजना विज्ञ समक्ष कुराकानी गर्दै तपाईँको जिज्ञासाको उत्तर दिने प्रयास गर्छौँ हामीलाई तपाईले इमेल लेख्ने हाम्रो ठेगाना हो मनोजिज्ञासा एट साइक विज्ञान डट कम एसएमएस मार्फत आफ्नो प्रश्न टिपाउनका लागि मोबाइल नम्बर अन्ठानब्बे साठी बयानब्बे एकाउन्न उनान्सेमा आफ्नो जिज्ञासा र प्रतिक्रिया पठाउन सक्नुहुन्छ र साथै हाम्रो यो कार्यक्रम उज्यालो सँगै साइक वेबसाइट डब्लुडब्ल्युडब्लू डट पनि सुन्न सक्नुहुन्छ हामीलाई फेसबुकमा साइक नेटवर्क नेपाल पेजमा लाइक गर्न र ट्विटरमा एट साइक फलो पनि गर्न सक्नुहुन्छ आजको कार्यक्रम सुनिदिनु भएकोमा तपाईँलाई धन्यवाद हाम्रो अतिथि क्लिनिकल साइकोलोजिस्ट सुरज साखेलाई आफ्नो अमूल्य समय र विचारका लागि विशेष धन्यवाद साथै प्राविधिक रुपमा सहयोग गर्ने सन्दीप सुन्दासलाई धन्यवाद अर्को शनिबार यसै समयमा मनोविज्ञान र मानसिक स्वास्थ्य सम्बन्धी रोचक सामग्री साथी सुजन श्रेष्ठका साथ ल्याउने नै म कृपा आजको कार्यक्रमबाट बिदा लिन्छु नमस्कार